ित्तोट शून्य हृदय रित्त आँखामा गाडिएको पराजयको सुल न आकांक्षा न गन्तव्य न गति न दिशा मलखाल्डोको वरिपरि बिना चाहनाका बिना प्रयत्न फुलेका च्याउका विषाक्त फुल झै अथवा गरीब आमाले हेर्दा हेर्दै हलक्क बढेर थामी नसक्नु भएको कुनै अभागी छोरीको विस्फोटकै अथवा चिहान डाँडामा लहरै ठड़िएका बेनामे मृतकहरूका अज्ञात स्मृति स्तम्भ झैं टाउ दर्जनौ टाउकाहरू अनादार तिरस्कार र फोहोरको पर्याय बनेको रत्नपारको खुलिएको छातीमा असरल्ल छन् र गर्दैछन् अनर्गल खासखुस विषय विषय चा, छैन विषय छ विषय छैन यिनीहरूसँग वार्ता गर्न सबैको घाँटीमा अड्किएको छ नाम नखुलेको तीखो खो काँडा सबैको घाँटीमा अड्किएको छ नाम नखुलेको ती काँडा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 अभिव्यक्तिको अर्को माध्यम उद्धार आजको उद्घारमा हुनुहुन्छ वरिष्ठ साहित्यकार हरि अधिकारी उहाँ मूलत कवि भनेर चिनिनुहुन्छ साथसाथै उत्तिकै राम्रो कथा पनि लेख्नुहुन्छ र आख्यान पनि लेख्नुहुन्छ वरिष्ठ पत्रकार भनेर त सबैले चिन्नुहुन्छ आज साहित्यकारको रूपमा मैले यहाँलाई रेडियो नेपालको यो स्टुडियोमा कार्यक्रम उद्घारमा हार्दिक स्वागत गरे धन्यवाद रमेशजी नेपाली साहित्यमा लाग्नु भएको त बीसको दशकको उत्तरार्धदेखि नै हो नि है बिसको दशकको ठ्याक्क आधा आधादेखि होइन म जब दुई हजार चौबिस सालमा हजुर त्रिचन्द्र कलेजमा आइएको कक्षामा भर्ना भए त्यो बेलादेखि म लगातार लेखिरहेको छु धेरथोर पहिलो रचना पहिलो रचना चाहिँ त्रिचन्द्र कलेजको मुखपत्र थियो साहित्यिक मुखपत्र हजुर ज्योत्स् भन्ने त्यसमा मेरो एउटा कविता छापिएको थियो अब धेरै पुरानो कुरा भएको हुनाले चाहिँ त्यसको शीर्षक र त्यसको कन्टेन्टको बारेमा चाहिँ म त्यति अहिले बताउनु सक्दिनँ त्यसो त नेपाल प्रज्ञा प्रतिष्ठानले कविता महोत्सव गर्थ्यो नि त्यतिखेर पनि प्रथम हुनुभएको दुई हजार सत्ताइस सालको राष्ट्रिय कविता महोत्सवमा मैले स्वर्ण पदक जितेको हो हजुर हजुर सत्ताइस सालमा हजुर अठारह वर्ष को युवक थे, थे।, थे राजा के शीर्षक दिखेल पैल्ह चीन भीर्षक दिया कविता महोत्सव को विजयी राजा को हाथ राधा महेन्द्रको हातबाट दिएको त्यो अन्तिम पुरस्कार पनि थियो त्यसको अर्को साल त उहाँको देहान्त भइहाले अब चौविस पच्चिस सालदेखि अहिलेसम्मका कुरा गर्नुपर्नेछ यहाँको जुन साहित्यिक जिन्दगी छ नि लेखकीय जिन्दगी छ र साथसाथै पत्रकारितामा पनि धेरै लामो समय खर्चिनु भएको छ आकार लिन थाल्नु भएको चालिस सालमा है रामलालको आकाश भनेर रा, कथा सङ्ग्रह निकाल्नु है वास्तवमा चाहिँ म मेरो सुरुमा धेरै कविताहरू नै छापिया फुटकट पत्र त्यति बेलाको तपाईँको रूपरेखा मधुपर्क र रचनाहरूलाई मा हेर्नुभयो भनेदेखि मेरो धेरै फुटका रचनाहरू छापिएको पाउनुहुन्छ तर मैले बत्तीस सालमा म सरकारी सेवामा अधिकृत रूपले प्रवेश गरेँ र म जिल्ला जिल्लातिर मेरो पोस्टिङ भयो म बाहिर भएन मैले मेरो सुरुदेखि नै यो स्थानीय विकास को क्षेत्रमा म पहिला पनि पीडियो भएँ पछि म एलडिओ पनि भएँ र केही साल चाहिँ मैले गृह मन्त्रालयमा पनि काम गरेँ एकपटक त म यो पत्रकारहरूको चाहिँ हकिमी अड्डा तालुकी अड्डा सूचना विभागको चाहिँ प्रेस हेर्ने अफिसर पनि थिएँ त म भन्दै थिएँ किनभने म चाहिँ यसरी जाहिर खाएर बाहिर गएपछि पनि र अर्को कुरो मेरो स्वभावको कुरा पनि के भने छिटो छिटो चाहिँ किताब निकाल्नेतर्फ मेरो कहिले पनि आसक्ति नभएको कारणले मैले लेख्नथालेको र धेरैवटा रचना छापिसकेपछि चालिस सालमा मात्रै मेरो पहिलो सङ्ग्रह छापियो त्यो पनि कथाहरूको हजुर त्यो चाहिँ राम्रो लेख्नुभयो कविता पहिलो किताब छाप्नुभयो कथा, कथा संग्रह त्यो पनि के हो भनेदेखि भक्तपुरमा म जिल्ला कार्यालयमा थिएँ जनमत संग्रहताका त्यहाँको प्रशासकीय अधिकृत त्यति बेला भक्तपुरका दुईजना उत्साही भाइहरू समयहरू परिचय भयो ध्रुव मदी कर्मी रत्न कोजु ध्रुव मधी कर्मीलाई तपाईँ चिन्ता रेडियोमा सहकर्मी र उहाँहरूले उहाँहरू मेरो निकै निकटको भाइहरू हुनुभयो र उहाँहरूले एउटा आरोहण प्रकाशन भन्ने एउटा सानो संस्था खोल्नु भएको थियो र उहाँहरूले धेरै जोड गर्नुभयो तपाईँको कथा संग्रह हामी छाप्छौ आरोहणबाट भनेर र उहाँहरूले नै कथा कथाहरू संकलन गर्नुभयो त्यति बेलाको चाहिँ एकदमै नामु चाहिँ समीक्षक नारायणबहा सिंह उहाँहरूले नै भूमिका लेखाउनु भयो र मेरो त्यो कथा संग्रह छापियो सम्भवत उहाँहरूले जोड नगर्नु भएको भएदेखि मेरो किताब त्यति बेला निस्ने थियो कि अनि पछि चाहिँ मैले छप्पन्न सालमा चाहिँ मेरो कविताहरूको संग्रह पहिलो कविता संग्रह कविता लेख्न थालेको लगभग पैंतिस वर्षपछि किताब छाप्नुभयो संसदमा एक दिन भनेर संसदमा एक दिन पैंतिस होइन तिस एकतिस वर्षपछि भन्नु संसदमा एक दिन छप्पन्न सालमा छाप्नु हो त्यसपछि हरि अधिकारीका कविता साझा प्रकाशनले साझा प्रकाशन छाप्यो साझा पुर्खाहरू पाउनुभएको होइन यही किताबमा हो साझाको चाहिँ एउटा के चलन छ भने तपाईँलाई थाहा होला आफूले वर्षभरि छापिएका किताबहरू मध्येबाट एउटा मूल्याङ्कन कमिटीबाट मूल्याङ्कन गराएर दिनी दिनी, न? वर्षभरी छाप हमें छापे, छापे किताब बेस्ट किताब एक हजार को साझा पुरस्कार भाई मैं त्रेसठ साल में हरि अविता भन्नी साझा छापे किताब का अनि गार्मेन्ट गायत्री सालमा छाप्नु भएन छैसठी सालमा त्यो पनि कस्तो भयो भनेदेखि एकदम उत्साहका साथ दुईजना चाहिँ भाइहरू आउनुभयो फाइन प्रिन्ट भन्ने प्रकाशन लिएर निरज भारी र अजित बराल र उहाँहरूले चाहिँ एउटा मात्रै किताब छाप्नु भएको थियो क्यार सायद खगेन्द्र सङ्ग्रोलाको अनुवाद के के छाप्नु भएको थियो र मसँग एप्रोच गरेर दाइको कविता संग्रह छाप्ने भनेर भनेपछि हाम्रो अर्को एकजना जाजुल्यमान कवि पछि चाहिँ उपन्यासकार पनि हुनुभयो ले चाहिँ मेरो कविताहरू सङ्कलन गर्नुभयो अनि विप्लव ढकालले त्यसमाथि टिप्पणी लेख्नुभयो र उहाँहरूले छाप्नुभयो साठी वर्ष पछि भनेर एउटा संग्रह निकाल्नुभयो निबन्ध त्यो निबन्ध संस्मरणहरूको त्यसमा चाहिँ यो केही पेन पोर्ट्रेटहरू छन् आफू साठी वर्ष भइसकेपछि त्यो के भयो भन्दाखेरि म रत्न पुस्तकको गोविन्द प्रसाद श्रेष्ठ छ मेरो व्यक्तिगत राम्रो सम्बन्ध आउने जाने तर मैले चाहिँ उहाँलाई कहिले किताब छाप्नु भनेर नदिएको पनि उहाँले पनि त्यस्तो कुरा गर्नु भएको थिएन तर त्यो बेला चाहिँ के लागेछ उहाँलाई सा उनासत्तरी सालको सुरुतिर हरिश् मतलब एउटा किताब त हजुरको चाहिँ रत्न पुस्तकले छाप्न पाउनु पर्यो भन्नुभयो उहाँको इच्छा चाहिँ कथा सङ्ग्रह छाप्ने कि भन्ने थियो तर मैले के भने मैले केही पेन पोर्ट्रेटहरू गरेका त्यसमा चाहिँ केही नेपाली साहित्यका केही चाहिँ चर्चित मानिसहरूको बारेमा मेरो लेखहरू कान्तिपुर कोसेलीमा नागरिकमा यताउता छापिएको अनि मैले उहाँलाई के भने त्यो किताब चाहिँ छाप्नुहुन्छ भने मेरो निबन्ध संस्मरणहरूको संग्रह बनाएर छाप्नुहोस् भनेपछि उहाँले छाप्न तयार गर्नु किताबको नाम के राख्ने के राख्ने भन्दा मेरो एकजना भाइ छन् तपाईँ चिन्नुहुन्छ पत्रकारै हुन् अचुत वागले उनले अचुत जीवन निकै धारिलो हुनुहुन्छ र उहाँले चाहिँ फ्याटक के भनिदिनु भयो भने बुवा मेरो भतिजो पर्छन् तिनी मामाका नाति हुन्थ्यो नि अनि बुवा त्यसो हुँदाखेरि तपाईँले साठी वर्षपछि भन्ने राखिदिए के हुन्छ त्यो के भनेदेखि विशुद्धलाई पाठकहरूले विशुद्ध आख्यान पनि नभन्लान् किनभने मैले त्यहाँ ऐतिहासिक तथ्य पनि हालेको छु पात्रहरू चाहिँ प्राय चाहिँ त्यो प्रमुख पात्रहरूको नाम उही राखेको छु मैले त्यसमा किशनजी हुनुहुन्छ गणेशमानजी हुनुहुन्छ बिपी हुनुहुन्छ सुवर्ण शमशेर यावत नेपाली कांग्रेसको इतिहासमा आफ्नो पदचाप छोडेका आफ्नो चाहिँ प्रभाव छोडेका सबै नेताहरूको नामै मैले दिएको छु नेपालीको नेपालको प्रजातान्त्रिक आन्दोलनका मूल मूल चाहिँ दस्तावेज पनि मैले त्यसमा दिएको छु त्यसले गर्दाखेरि यो इतिहास र आख्यानको फ्युजन जस्तो चाहिँ हो तर कृष्ण प्रसाद भट्टराई जस्तो चाहिँ एउटा आदर्श पुरूष नेपालको प्रजातान्त्रिक आन्दोलनमा एकदम ठूलो योगदान दिएको मानिसको जीवन कहानी र उहाँकोलाई केन्द्रमा राखेर नेपालको इतिहास पनि आउनुपर्छ र कृष्ण प्रसाद भट्टराईलाई सही परिप्रेक्षमा भावी पिँढीले बुझ्न पाउनुपर्छ भनेर मैले त्यो उपन्यास लेखेको यो आख्यन को बारे में पीछे मो समय चर्चित कविता हो मेरे अंतिम अहिसम अंतिम कविता को शीर्षक किताब को शीर्षक मैं इसमेंट की मैं व्याख्या करेन श्रोता गार्मेन्ट के एक सुर के काम करी शांत देखि तर सीउने कल को तीव्र फन को संगसंगे उसको हृदय में मच्छी रहने बेतूर संगदि उसीना औला एक नाश्ते चलि दिन छोटो रने काम को डुंग ठूलो भयानक अंधारो सुरूंग जीवन चक्र ब्यूहमा फसेको अभिमुन्ले झै निश्चित पराजयको गरुंगु भारी बोकेर गायत्री जीवनको त्यही घटा टोप सुरुङभित्र पसेकी छ र सधैँका लागि हराएकी छ नयाँ परिधानमा टाक हालिरहेको गायत्री राम्रै देखिन्छ आँखामा टाँगिएको छ टाक खुकुलो भएको आफ्नै जीवनको धमिलो चित्र पाठे दुख्ने पुरानो रोग र बेकममा भइसकेको रक्षा लोग्नलाई प्रेमले हो वा खो किलामा लुकाएर गार्मेन्ट कि गायत्री आफ्नै जीवनको चियातिएको टागरलाई शिवन खोज्दैछ गार्मेन्ट कि गायत्री यस्तै छ है हजुर यो चाहिँ अब पाठ श्रोताहरूले चाहिँ थाहा पाइहाल्नुभयो यो चाहिँ यो कविता हजारौं लाखौं श्रमजीवी महिलाहरू प्रति समर्पित हो र त्यसले जीवनलाई बचाइ सम्बोधन गायत्रीलाई गरे पनि यस्ता गायत्रीहरू छन् यो गायत्री, गायत्री गायत्री चाहिँ अब यो गार्मेन्ट इन्डस्ट्रीमा काम गर्छ त्यस कारणले गार्मेन्ट गायत्री भई त्यस्तै चाहिँ मेरो अरू कविता पनि मैले एउटा कुरो चाहिँ रमेशजीलाई रमेशजी मार्फत म यो रेडियो नेपाल मार्फत भनौँ श्रोताहरूलाई के भन्न चाहन्छु भनेदेखि मैले चाहिँ नेपाली समाजका विभिन्न तबका विभिन्न वर्ग विभिन्न आर्थिक स्थितिमा रहेका महिलाहरू का बारेमा मैले काफी कविता लेखेको छु सम्भवत नेपाली महिलाहरूलाई रा केन्द्रमा राखेर रा, तिनीहरूलाई विषयवस्तु बनाएर यति धेरै कविता चाहिँ एउटा नेपाली कविले लेखाएको छैन होला म बाहेक त्यही मध्ये एउटा त्यो श्रृङ्खलाको एउटा कडी हो यो गार्मिक परशु प्रधानले पनि लेख्नु भएको छ नि कथा उहाँले कथा लेख्नु भएको छ मैले मैले कविता भने मैले कवितामा यहाँ तपाईँको चाहिँ क्याबेनकी कल्पना भन्ने मेरो एउटा कविता छ तपाईको बसमा हिँडिरहेकी बबिता केसी भन्ने छ तरुण विधवा भन्ने छ अब श्रीमती पन्तको संगीत सुन्दा भन्ने छ मैले चाहिँ विभिन्न हिसाबले एउटा चाहिँ अब दाङको देह जीवाको उसमा आधारित काला खोलाका किनारमा भन्ने स्त्री त्यो पनि त्यही मध्ये नै हो एउटा सुनौ न अब यसको चाहिँ यो बिम्बहरू चाहिँ अलिकति अंग्रेजीमा अलिक ग्रटस्क्यु भन्छ अथवा अलिकति दारूण बिम्ब पनि यसमा हुन सक्छ श्रोताहरूले यसको जज गर्नुहुन्छ मासु पसलमा एउटा स्त्री झोलिएको ठुलो स्तन भएकी बगरेकी पत्नी हावामा पोतिएको उसको कुरूप सौन्दर्यको तिखो रङ्ग राम्ररी साँध लगाएर राखेका धारिला हतियारहरू कुनै पैचासिक अनुष्ठानको बलिवेदी जस्तो भयानक अचानो र एक्लि वैशालु भोको ओठ जस्तो भर्खरै मारिएको राँगाको रगतको फालसा मासु पसलमा एउटी स्त्री फैलिएको नितम्बर ढल्कँदै गरेको उमेर तल्लो ओठको बाया कुनामा खण्डित चन्द्रमा जस्तो टुक्रे हाँसोको धमिलो जलब टाँसेर ढसमस बसेकी छ आँखाको फलकमा टाङ्गिएको छ पुराना प्रेमीहरूको अनुहारको कोलाज मासु पसलमा ग्राहकहरू छन् बगरेकी पत्नी र आगोको बलिष्ठ पुग लयबद्धताका साथ आगोको फिलग जस्तो रातो मासुलाई केस्रा केश्रा छुट्याएर भाग लगाउँछे मानव कामा का का मा ओ कामातुर सम्मोखका लागि आफूलाई बिस्तारै बिस्तारै छोडाइरहेको छ धन्यवाद यहाँले शुरूमै भनिसक्नु भएको छ लेखनका नारीका विषयमा धेरै लेखेको छु भन्नुभएको मेरो कविताहरू चाहिँ मैले विभिन्न नेपाली समाज लेखनका विषय यसैमा केन्द्रित हुनुको कारण केहीमा केन्द्रितमा भन्दिनँ मैले बढी लेखाएको छु भने मेरो धेरै राजनैतिक कविताहरू पनि छन् अब प्रेमका कविताहरू पनि मैले लेख्या छु यो माओवादीहरूले शुरू गरेको जनयुद्धको विभीषिका बारेमा पनि मेरा कविताहरू छन् त्यसकारणले म यही विषयमा केन्द्रित त म भन्दिनँ तर यो विषयलाई पनि मैले प्राथमिकता साथ मेरो कवितामा अभिव्यक्त गरेको छु भन्ने मेरो आशय हो एक्लो गाइनेको कविता कस्तो छ कविता, कविता सुन्नुहोस् अनि थाहा हुन्छ सारङ्गीको तार चुडिएको धेरै भयो म कमजोर गाइने आफ्नै हृदयको तार रेटेर निकाल्दैछु एसयुको करुणतम धुन सारङ्गीको तार चुनिएको धेरै भयो म कमजोर गाइने आफ्नै हृदयको तार रेटेर निकाल्दैछु य शिवको करुणत्म धुन सिपालु मादलैहरू छैनन् तर बिम्बमा गहिरोसँग गाडिएको छ घिन्ताङको मुहकथाप थाप निब्र लागेको दियो जगाउँछु र सुदूर आकाशमा टिल्पिल टिल्पिल गरिरहेका ताराहरूसँग आफैले नजुने नबुझ्ने भाषामा कुरा गर्न थाल्छु पहराको विकट एकान्तमा फुलेको फुल फूल जस्तै तेजला मेरा सङ्गिनीहरू मारुनी बनेर नाचे एक युग सुनसान चंद चौतारी हाट बजार माई को थान माइके लोकगायक अब्सरा जस्त रा नर्तक हाँसू ने उजाली रंसू ने भिजेको को एकमुठी मटो में अबोध बालक खेलौनासंग रही रही वारी पहाड़ बट सुस दौड़ हावा बारूद को अस्य में पौड़ी खेलते पहाड़ी पहाड़बाट अत्यन्तै फलाल्छ हावा बमको कर्ष आवाजसँग डुब्दै उत्रदै म एक्लो गाई उभिएको छु युगको कु दोसमा कुरूक्षेत्रका अन्तिम दिनहरूको कृष्णजै अझै पनि आशाको त्यान्द्रोमा झुण्डिएको छु मलाई लाग्छ म अझै पनि गाउन सक्छु मेरो देशको गीत म आफूभित्र जन्माउनु सक, सक्छु अझै जीवनको स्निग्धीत अभिव्यक्तिको अर्को माध्यम उ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 अभिव्यक्ति को, को माध्यम उद्गार में मा यहां सृजना पठान सक्रचारि हम ठेगाना हो कार्यक्रम उद्गार, पोस्ट बक्स नंबर छ रेडियो नेपाल रेडिओम्ड इमेल आईडी हो, एट जीमेल श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्घारमा हुनुहुन्छ वरिष्ठ साहित्यकार हरि अधिकारी उहाँ कवि कथाकार र साहित्यका विभिन्न विधामा समर्पित भएर लाग्नुभएको पनि दशकौं भइसकेको छ कार्यक्रम उद्गारमा भने पहिलोपटक हामीले स्वागत गर्न पाएका छौं ट्राफिक चोकमा गाहकीलाई पर्खँदै उगिरहेका छनृ ट्राफिक चुकमा गाहकीलाई पर्खै उगिरहेका छन् भोका नाङ्गा मैला र निनाउरा अधवंशी आई माईहरू तिनको छाती भित्र सहरको ढुकढुकी सुनिदैछ मन्द मन्द तिनीहरूको छातीभित्र सहरको ढुकढुकी सुनिदैछ मन्द मन्द बन्दको दिनमा लेख्नु भएको कविताको अंश हो यो कविताका कुराहरू हामीले गर्यौं कथाको कृति ल्याउनु भएको भए एउटा कथा चाहिँ कथाकारकै मुखबाट हामी सुनाउँथ्यौ हरि अधिकारीलाई रेडियोमा बोलाइसकेपछि मैले एउटा कुरो सम्झेरै सोध्नु पर्ने हुन्छ समीक्षा पनि गर्नुहुन्छ समालोचना पनि गर्नुहुन्छ हो यहाँको जुन त्यो समीक्षात्मक टिप्पणी हुन्छ नि अरूको भन्दा बिल्कुलै पृथक हुन्छ नि बडो कडा भएर बडो खरो तरिकाले लेख्नुहुन्छ नि अब त्यो अरूले राम्रो भनिरहेको किताबलाई एकैचोटि यसरी अचानकमा राखेर यसरी छ्याक्क पारिदिनुहुन्छ कि अब अरूले कुनै कित, कुन किताबको बारेमा के कस्तो प्रभाव अरूमाथि परेको छ भन्ने कुरो त म भन्न सक्दिनँ मैले अरूको कुरा गर्ने कुरो नि भएन तर जहाँसम्म मेरो समीक्षा लेखनको मूल प्रवृत्ति छ मैले चाहिँ म आफै लेखक पनि भएको र धेरै किताबहरू पढिरहने मानिस भएको हुनाले मैले त्यसको आधारमा त्यो किताबलाई एउटा सजग पाठकको रूपमा पढेर मैले मेरो विवेकले भ्याएसम्म दुधको दुध पानीको पानी गरेर लेख्ने गरेको हुनाले र यसको अर्को पाटो चाहिँ के छ भनेदेखि यहाँ पुस्तक समीक्षा भन्दा धेरैजसो नेपालीमा चाहिँ परिचयात्मक टिप्पणी मात्रै लेखिरहेको ठाउँमा मेरो मैले चाहिँ त्यो लेखकका कमी कमजोरी पनि देखाइदिनु भएको हुनाले यो बडो खरो बडो कडा कटु आलोचना गर्ने भन्ने किसिमका लेख्नुहुन्छ भन्ने होइन यो मेरो विचारमा यो साहित्यिक समीक्षाको लागि यो जलाद बगरे अथवा काटनी थुन्क्याउने भन्ने किसिमको शब्द चाहिँ मेरो लागि मेरो विचारमा उपयुक्त शब्दहरू होइन होइन अब भन्न सकिन्छ अलि बढी नै छिद्रान्वषी भनेर गरेर लेख्नुहुन्छ हरिअकारीले भने हुन्छ तर मेरो चाहिँ जहिले पनि प्रयत्न चाहिँ के हुन्छ यो समीक्षा गर्दा भनेदेखि त्यो किताबको बारेमा पाठकले अरू पाठकले सही जानकारी पाओस् र यहाँ त अब तपाईँको राम्रो भन्ने अथवा प्रचार हुने कुरा त के भने मिडियामा तपाईँको मान्छे छन् भनेदेखि मा यो एकदम राम्रो भनेर नि भनाइदिन सकिन्छ यहाँले भन्न खोज्नु भएको आशय मैले बुझेँ किताब भरी राति बेन्डिङ हुँदैछ प्रेसमा भोलि बिहानको दैनिक पत्रिकामा आ, यो वर्षकै उत्कृष्ट पुस्तक भनेर पुरै पृष्ठको आलेख आइराखेका हुन्छन् यो चाहिँ त्यो चाहिँ त्यो मलाई पनि के लागब नआउँदै पहिल्यै समीक्षा आउँछ नि मलाई के लागिरहेछ भन्दाखेरि डेली पेपरहरूले खास गरी आकारका डेली पत्रिकाहरूले दैनिक पत्रिकाहरूले जसरी साहित्यलाई महत्व दिइरहेछन् त्यो त्यसको आफ्नो सकारात्मक पक्ष छ त्यसमा केही ऊ भएन किनभने एकचोटि तपाईँको किताबको विमोचनकै समाचार दिएर फोटोसोटो दिएर गऱ्यो भनेदेखि कान्तिपुरले छाप्यो भने अथवा नागरिकले छाप्यो भने अथवा अन्नपूर्ण पोस्टले छाप्यो भने त्यो कम्तीमा पनि भोलिपल्ट चाहिँ लाखौँ मान्छेले थाहा पाउँछन् त्यो सकारात्मक पक्ष तर साथसाथै एउटा अलिकति मलाई चित्त नबुझेको नकारात्मक पक्ष चाहिँ के भएको छ भने त्यहाँ चाहिँ त्यो त्यो स्तम्भ चलाउने अथवा चाहिँ त्यो सम्पादक अथवा प्रकाशकै पनि लाई मन लाग्यो भनेदेखि एकदमै बढी प्रशंसा गरिदिने अनडिजर्भिङ किसिमको चाहिँ प्रचार प्रसार गरिदिने जुन छ त्यसले चाहिँ मलाई लाग्छ साहित्यको सेवा गरिरहेको छैन त्यसले चाहिँ साहित्यमा अलिकति नकारात्मक र अलिकति कमजोरीलाई नै बढावा दिए जस्तो लाग्छ मलाई तपाईँले भने जस्तो छापिनुभन्दा अगाडि नै त्यो कति छापिन्छ छापिँदैन म भन्न सक्दिनँ तर एउटा कुरो चाहिँ म पनि अब हेरिरहेछु त्यो के हो भन्दाखेरि मिडिया फ्रेन्डली मानिसहरूका किताबहरूको चाहिँ अलिक बढी नै प्रचार प्रसार भइरहेछ तर मेरो चाहिँ त्यो कसले प्रचार प्रसार गर्यो ओर्य भन्ने हुँदैन मैले किताब पाएपछि मैले पढ्दाखेरि मलाई लागेको कुरो मैले निर्भिकतापूर्वक अलिकति पनि जिउरो नल पकाइकन लेख्ने गरे गरेको छु भन्ने गरेको छु अहिलेको साहित्यिक माहौल हेर्दाखेरि जुन यो अतिथि लेखन हो कि घोस्ट राइटिङ होस्ट राइटिङ के भन्छ नि यो अतिथि लेखनको हजुर कति बुझ्नु भएको छ अहिले मलाई थाहा लेखेको छ मलाई थाहा छ त्यो के भन्दाखेरि एक एक दुईवटा त संस्था विधिवत रूपले नै छन् क्यार तपाईँको कुरो तपाईँले भन्ने उनीहरूले किताब बनाइदिने त्योभन्दा बाहेक अनौपचारिक रूपले प्रायः यस्तो भएको छ अब त्यो विनोद चौधरीको चर्चित किताब पनि अर्कै मान्छेले लेख्या हो त्यो हरिवंश आचार्यको किताब पनि उनले लेख्या होइन त्यस्तो कैयौँ छ खास यो चाहिँ संस्मरण अथवा आत्मकथा अथवा वृत्तान्त भन्ने कुरा चाहिँ अरूले लेखिदिने बनाइदिने गरिएको छ त्यसलाई म त्यतिको नराम्रो कुरो त म भन्दिनँ किनभनेदेखि उसले त्यो त्यहाँ भएको कन्टेन्टको चाहिँ उसले स्वामित्व लिउन्जेलसम्म त्यहाँभित्रको जुन जे चिज आएको छ त्यो चाहिँ त्यो जसको नाउँमा छाप्याए चाहिँ उसले स्वामित्व लियो भने त्यो कसले लेख्यो भन्ने त्यसु भनेर उसले फेरि म साहित्यकार ठुलो भन्ने पनि का दावी गरेको छैन विनोद चौधरीले कहिले पनि म साहित्यकार ठुलो त भन्ने दावी गर्दैन नि अध्यन्न कर्ण साक्यले नै गर्छ सा। तर त्यहाँ लेखेको कुरा त विनोद उसले चौधरीले ऊ गर्छ के अरे स्वामित्व लिन्छ त्यो नराम्रो कुरो त होइन तर त्यसले साहित्यको विकासमा चाहिँ कत्तिवटा योगदान गर्दैन साहित्यको विकास हुनुको लागि चाहिँ साहित्यकारै आफै आउनु पर्यो आफ्नो कुरा उसै लेख्नु पर्यो र राम्रै लेख्नु पर्यो आफैले कलम घोट्नु पर्यो घोट्नु पर्यो मेरो कथा चाहिँ बेग्लै छ सौभाग्यले चाहिँ मैले अहिलेसम्म चाहिँ लेख्नु हुँदैन भनेर मेरो मनले भनेको कुरो लेख्या छैन यहाँले यो एकलो नायक प्रकाशित गर्नुभयो नि पुर साल हो सन्त नेता कृष्ण प्रसाद भट्टराईको जीवनीमा आधारित हजुर आख्यान भन्नुभयो त्यस्तो कोटीमा त पर्दैन यो त यहाँको मौलिक लेखन हो नि त एकदम मौलिक लेखन हो त्यो बिल्कुल मौलिक लेखन हो त्यसमा चाहिँ के भने खालि मैले के भने कृष्ण प्रसाद लाई केन्द्रमा राखेर किन उहाँको जीवन सङ्घर्ष भनेको दुई वडाको जीवन सङ्घर्ष रहेछ एउटा त नेपालको प्रजातान्त्रिक आन्दोलनको जीवन सङ्घर्ष रहेछ त्यसपछि अर्को चाहिँ नेपालको आधुनिकीकरणको पनि सङ्घर्ष रहेछ उहाँको जीवनको र नेपालका राजनीतिक दलहरूको पनि एउटा जीवन कहानी रहेछ क्या उहाँको त्यसकारणले उहाँलाई केन्द्रमा राखेर मैले सबै कुरोलाई समेटेको छु समेटेको छु र त्यसलाई चाहिँ तपाईँ आख्यानात्मक विधा ढङ्गले लेखिएको समस्या नेपालको इतिहास भन्नुभयो त्यसलाई पत्रकारितामा पनि अब मेरो यसो छैन साहित्य साहित्य पत्रकारिता पत्र, पत्र, पत्र, पत्र म चाहिँ जाहिर छोड्नुभन्दा अगाडि म साहित्य पत्रकारितामा थिमा पहिलो पटक कथै कथाको पत्रिका प्रतीक भन्ने ध्रोस अवकोटा मैले निकाले हो सत्ताइस सालदेखि नै हामीले निरन्तर निकालेर हो म पोखरा जाँदाखेरि त्यो गण्डकी साहित्य सम्मेलनको मुखपत्र बेणी पनि मैले सम्पादन गरेर निकाले तर म वास्तविकमा यो चाहिँ न्यूजपेपर पेपर जर्नलिजममा चाहिँ म त्रिचालिस सालदेखि आएको हो मैले जो बयालिस सालको हिउँदमा मैले सरकारी नोकरीबाट राजीनामा गरेँ त्यसपछि मैले जानेको कामको अलिक निकटको काम, काम लाग्यो मलाई मैले जानेको महिना भाष अक्षर खेलाउने सम्पादन कला राम्रो थियो अब होइन म साहित्यको जानकार भएको हुनाले चाहिँ अब त्यसमा त्यो भाषामा कमाण हुने भयो पत्रकारिताको कुरो अलिकति आफूलाई चाहिँ सिकेपछि भइहाल्ने भनेर म चाहिँ जाहिर छोडेपछि के गर्ने त काम के मान्छे एकदमै खाली त बस्न सक्दैन भनेपछि मैले निकटको मेरो ज्ञानको निकटको चाहिँ पेसा के हुनसक्छ भने पत्रकारिता हुन्छ भनेर मैले पत्रकारिता सुरु गरेँ र अहिलेसम्म पनि मेरो जीवन निर्वाहको जरिया पत्रकारिता नै राख्नु तर मैले धेरै सम्पादन गरेँ आफैले पनि डेली पेपर निकालेर करोड रूपमा डुबाए पनि त्यसपछि मैले पहिला काठमाडौँ र विराटनगर निकालेर त्यो दुई ठाउँमा फेल भएर बुटवल गएर बुटुलहरू निकालेर अनि यो चाहिँ अहिलेसम्म पनि अलि ढिकढिक चाहिँ चलिरहेको छ तर त्यो चाहिँ हामीलाई व्यावसायिक रूपले त्यसले केही पनि सहयोग नगर्ने भयो भनेपछि म फेरि आएर काठमाडौँ आएर चाहिँ अलिदेखि मैले पोलिटिकल अपोइन्टमेन्ट पनि भयो मेरो सल्लाहकार भएँ म एउटा चाहिँ सरकारी कर्पोरेसनको चिफ पनि भएँ म त्यो ट्रेड प्रमोसन सेन्टर भन्ने व्यापार प्रबन्धन केन्द्रको त्यो पनि भए राष्ट्र ब्याङ्कको गवर्नर दुईजना गवर्नरको म चाहिँ यो सञ्चार सल्लाहकार रहेँ तिलक बहादुर रावल र विजयनाथ भट्टराईजीको यी चाहिँ यो अस्थायी फाटफुट काम गरेको भन्दा बाहेक मेरो मूल काम चाहिँ पत्रकारिता नै हो अब त्यो जनमञ्च भन्ने नेपालको पहिलो चाहिँ साप्ताहिक न्युज म्यागजिनको पनि देशान्तरको पनि म सम्पादक रहे पुनर्जागरण पनि सम्पादन गरेँ मैले धेरैवटा पेपरहरूमा काम गरेँ कतिवटा त त्यति बेला श्रमजीवी पत्रकार भएर काम गरेको कतिवटाले त अहिलेसम्म पैसा दिए छैनन् त्यो त कतिवटाको नामै पनि सम्झिन सक्दिनँ म अहिले पत्रकारहरू चाहिँ जुनमा काम गर्यो त्यहीँ टिकिराख्न नसक्नुको कारण चाहिँ के हो अनुभव निकै सँगै त्यो मूल कुरो के हुन्छ भन्दाखेरि पेसागत सन्तुष्टि नै हुँदैन र दोस्रो कुरा चाहिँ बेलामा तलब पनि हुँदैन अब यहाँ कस्तो थियो भने अहिले त अब ठुल्ठुलो पेपरहरू आए अहिले चाहिँ प्रोफेसनलिजम बढायो होला सम्भवतः अब यी ठुला पेपरहरूले तलब देलान, पत्रकारहरूलाई भन्ने ठान्दछु म किनभने हामी हाटफुट लेखिनलाई ले पारिश्रमिक त दिन्छन् भने त्यहाँ सधैँ काम गरेर तलब त देलान् तर उति बेला थिएन उति बेला एउटा गजब कुरा के थियो भने मैले धेरै ठाउँमा भने पनि पत्रिका एकदम जस्तातस्तै छ त्यही उही चार पेजको अथवा आठ पेजको सानो राम्रै छापिएन हुँदैन त्यो काम श्रमजीवी पत्रकार भोगोकै हिँड्छ तर त्यो प्रकाशक चाहिँ दिन प्रदिन धनी भइरहेछ त्यस्तो धेरैको देखियो के रहेछ भन्दाखेरि उनीहरूले त्यसबाट त्यो पत्रिकाको बाटो हुने प्रत्यक्ष अप्रत्यक्ष जति फाइदा छ त्यो उसले एक्लै नै कुम्ल्याउँदो रहेछ प्रकाशक बनेको भए त भइहाल्थ्यो अब त्यसरी कुमल्याउने मेरो प्रवृत्ति भएन म शक्ति नै होला सायद मैले कुमल्याउनु खोजेँ म प्रकाशक भएर त म आफ्नै चाहिँ एक त्रिपन्नदेखि छपन्नसम्म मैले 1 करोड़ रुपियाँ डुबाएँ एक करोड रुपियाँमा देउरालीमा अब म चाहिँ गुमाउनीमा परे तर यो चाहिँ पत्रिका जस्ता राखेर यहाँ चाहिँ काठमाडौँमा घर जग्गा गाडी जोडेर सयार गर्ने मान्छेहरू चाहिँ अब यहाँ साथीभाइहरूको हुर्मत किने त्यस्ता साथीहरू <laughs> थुप्रो छ हजुर हजुर हरि अधिकारी जे देख्नुहुन्छ त्यही लेख्नुहुन्छ खो हुनुहुन्छ पहचान अब हो ना, मेरो आ, मैं चाहे खरो नाम चलो हो ना। मैं समीक्षक को सही धर्म निर्वाह करने प्रयास करे मैं तो करीषण अरल जे जे दिखा तैयार कविता कोईका भा पछि पछि पनि फेरि यस्तो भेटघाट गर्दै गरौँला आज घर गर देश परदेश जतासुकै हरिअधिकारलाई सुनेर रा बसिराख्नु भएको छ दुई तिनवटा कविता पनि सुनाउनुभयो कथा चाहिँ मैले ल्याउनु भनेर भन्न पनि आग्रह गर्न मैले भुलेको हुँ यद्यपि बसाइ चाहिँ रमाइलो लाग्यो अब विदा माग्नुपर्छ के भन्नुहुन्छ अब धन्यवाद यो रेडियो नेपाल वास्तवमा चाहिँ यहाँ धेरै साथीहरू हुनुहुन्छ प्रिय साथीहरू हुनुहुन्छ अब तपाईँ नै पनि उद्घार चलाएको कैयौं वर्ष भइसक्यो तर मलाई अहिलेसम्म सम्झिनु भएको थिएन अथवा रेडियो नेपालले सम्झेको थिएन भनौ अहिले तपाईँले मलाई सम्झनुभयो र अब एउटा साहित्यकार भने त पाठकहरूको श्रोताहरूको चाहिँ मानिस नै हो उनलाई चाहिँ त्यो आफ्ना चाहिँ इष्टमित्रहरूको नजिक तपाईँले लिएर आइदिनु भएकोमा मलाई यसरी लाखौं श्रोताहरू रेडियो नेपालका श्रोताहरूलाई मेरा दुई चार कुराहरू सुनाउने मौका दिनुभएको पनि म रमेशजीलाई धेरै धन्यवाद दिन्छु यो त के भयो रहँदै बस्दै गर्दाखेरि पर्खिबस्यो भने हुँदो रहेछ सबै कुरा भनेर मलाई लागेको हजुर श्रोताहरू आजको उद्घारमा रहनुभयो वरिष्ठ साहित्यकार हरि अधिकारी उहाँको सृजनशील जिन्दगी अझ सक्रिय र निरन्तर अगाडि बढ़दै जाओस् यही शुभेच्छाका साथ आजको उद्घारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार